एक जन्म जन्ममा मा, मा राई छोरी हुनेछु छो। हरेक जन्म जन्ममा माथिम राई छोरी हुनेछु छो। सारा तिहार सोपुरा सजदेलाई हँसाउनेछु बाट किनमै नमेनो लेख्ला